धारा छिस आरक्षण एक प्रस्तुत महासन्धिको उद्देश्य र प्रयोजनसँग मेल नखाने आरक्षण राख्न पाइने छैन 2. जुनसुकै समयमा पनि आरक्षणहरू फिर्ता लिन सकिनेछ